ते जाते कैद भैत पाते पेट वैद भेटेटे वैस बेहूलो भे खुला बाटो भि प्रवेश निषेध शब्द कैद भै् श्रद्ध श्रद्धा को बाटो में स्वतंत्रता को अभिव्यक्ति बाटो आत्माको मिलन र विछोड़ बाटो सृष्टिभित्रको सुस्केरा र सुशेली हुत्याउने रंगभूमि भएको छ बाटो मलामी र सलामीको भोको भएको छ बाटो बाटो असंख्य पाइलाहरू टेकिए पनि बाटोमा कटुता छैन प्यास छैन हिंता छैन आते जाते बाटो कैदमा हर्षित छ आते जाते बाटो कैदमा हर्षित छ खाते पाते बाटो मैसमा मूर्छित छ बाटो श्रद्धै श्रद्धाभित्र हाँसेछ बाटो श्रद्ध श्रद्वा भित्र हासे बाटो वृद्ध वृद्धा को पंक्ति देखिए रोएक्तिहांक <Yeah some Naval flavors> <out> यही कविता आज को उदगार को उठान कर उदगार सुनेर बसी राख्स सृजनशील मन प्राविधिक साथी राधिका ओझा रमेश पौड़ी हार्दिक हार्दिक स्वागत कर अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्गारमा कविता चर्चा गर्छौ कवि हुनुहुन्छ ठाकुर प्रसाद अधिकारी उहाँको नवीनतम कविता कृतिको नाम हो रोएको बाटो यही रोएको बाटो कार्यक्रम उद्गारको हातमा छ यही हातमा लिएर बोलिराखेका छौ म यहाँलाई हार्दिक स्वागत गर्छु कार्यक्रम उद्घारमा नमस्कार धन्यवाद म कवि भएको हुँदा एउटा कविताको वाचनबाट केही अंशहरू प्रारम्भ गर्छु विश्वास मेरो विश्वास तिम्रो विश्वास मेरो विश्वास तिम्रो विश्वास मेरो विश्वास घण्टा घरको विश्वास घण्टा घरको अनि टङ्ग टङ्ग आवाज मानौ मेरो विश्वास मुजुरा खेलेको पातदेखि नाङ्गिएका लुङ्ग्रासम्म सालको रुख जस्तै सु मेरो विश्वास मेरो रचनाका विश्वास कविताका केही हरफहरू सुनाए मेरो आवाज सुनिरहनु हुने श्रोता एवं एवं साहित्यिक सर्जकहरूलाई भविष्यका फूलहरूबाट न्यानो नमस्कार ढक्याउँछु कविता त उहिलेदेखि लेख्नु भएको रहेछ यहाँले होइन अब कविता भनेको जीवनका भोगाई दुखाइ पीडाईहरू जुन छन् ती चेतना र भावनाका कुराहरूको जुन गाँठो फुस्किन्छ त्यसैबाट त्यही किताबाट सृजित हुने बाणीहरू नै कविता हुन् र म बाल्यकालदेखि नै त्यसलाई कसरी लेख्ने के गर्ने भन्ने म सामर्थ्य थिइनँ मेरो सामर्थ्य पनि थिएन म मा सानै मान्छे थिएँ मेरो बाल्यकालको जीवनमा म गाउँले परिवेशमा जन्मेको थिएँ त्यहाँ छङछङ गर्ने खोलाहरू बगेका थिए धौकाली ओहरीहरू थिए ती बगरहरूले मलाई च्याइरहन्थे पहाडहरूले र जङ्गलहरूले खेरिरहन्थे तर निर्वाह साथ म सहस्र यात्रामा निस्किन्थेँ त्यही प्रकृतिहरूको मोह र त्यस्ता जङ्गली जनावरहरूको डरलाई पनि छेकेर त्यसबाट म निर्भयका साथ दौडिरहन्थे त्यही कारणबाट मैले मेरो आत्मा अन्तर्स्मरणमा देखेका हृदयमा खुलेका त्यही कुराहरू मात्र उद्घाटन गरेको हुँ आज त्यही कुरा भन्न पाइरहेको छु त्यसमा खुसी लागेको छ यहाँको थाले रस्ती भनेको त टुप्चे चार रात डाँडा नुवाकोट है हजुर हो यो तुप्चे नुवाकोट जिल्लाको थुप्चे गाविसको चार नम्बरवटा अन्तर्गत रातमाटे त्यसलाई रात डाँडा पनि भनिन्छ एउटा बोलीचोली भा बोलीचालीको भाषामा र त्यो साउ गाउँ अन्तर्गत तल पर्छ र चन्ड्रेभन्दा माथि बस्ती पर्छ त्यो त्यो सायद त्यो गाउँको नाम रातमाटे हुनु गएको त्यहाँ रातो रात डाँडाहरूले घेरिएको छ त्यसका अवस्था प्रकृति अति सुन्दर छ तल त्रिशुली नदी कल् कल, कल बगिरहेको छ भने माथि रात माथिभन्दा माथि साउ गाउँको एउटा बस्ती छ ती बस्तीहरूले तिनीहरूलाई सधैँ एउटा प्रभाव पारिरहेको हुन्छ म त्यस्तै ठाउँमा हुर्केको ते थिएँ त्यस्तो ठाउँमा रमाइलो ठाउँमा हुर्किनु भएको रहेछ बोल्दा पनि कविता बोलिराख्नु भएको छ नि हो तर मलाई त्यस्तो कविता लेख्ने कुनै ब्याकग्राउन्डहरू थिएन मलाई त्यस्तै कुराहरूले जिसाइरहन्थे मेरा धेरै मोहहरू थिए मेरो चाहनाहरू धेरै थिए सपनाहरू धेरै थिए ती चाहनाहरूका हरफहरू मैले किताबमा पस्किन पाउँदा यहाँ बोल्न पाउँदा खुसी लागेको छ लेख्न त उहिलेदेखि लेख्नु भएको छ कविता कति सालदेखि लेख्न थाल्नु भएको अब त्यसको कुरा इतिहासका कुराहरू केलाउँदा मेरो जन्मकाल बाल्यकाल र त्यहाँको अवस्था भौतिक अवस्था मेरो जीवनचर्यासित सम्बन्ध जोडिएको हुन्छ त्यहाँ मेरो लागि घर थियो तर मेरोलाई आँगन थिएन त्यहाँ बेलपत्रका रूखहरू थिए तर मैले भगवानलाई पुज्न पाउँदैन थिएँ त्यहाँ भागवतका पुस्तकहरू थिए तर मलाई दीक्षाको आँखा खोलिदिने कोही थिएन तर त्यस्ता कुराहरू सामना गर्दै जाँदा ती चारसुरमा बनेका घरहरू थिए तर मेरो लागि रसभर थिएन म त्यसैको लागि कविताको यात्राको लागि न्यानो उज्यालो घामको लागि सहर छिरेर म भौँतारिएर म भागेर उच्यालो प्रकाशको लागि काठमाडौँमा भौतारिनु पर्यो रुमाउरो कुरा गर्नुभयो कविता जस्तो कुरा गर्नुभयो भनेपछि त्यहाँ गाउँमा चाहिँ साहित्यिक माहौल थिएन होइन अहिले मैले भर्खरै गएर त्यहाँ थाहा पाएँ कि म जुन बेला मैले एसएलसी उत्तीर्ण गरेँ त्यति बेला मात्रै त्यहाँ स्कुल स्थापना भएको थियो तर त्यहाँ हाम्रा जिजुबाजुहरू घोडा चढेर हिँड्नुहुन्थ्यो रोपाइङ गर्दा बाजा बजाउनुहुन्थ्यो र सुन चाँदीका गरगहनाहरू धेरै थिए उहाँले माटो पनि जोड्नुभयो ती गरगहना र चाहिँ उहाँहरूको माटो बाँड्न लागि किता काट गर्नको लागि चार महिना लागेछ चा। जुन सुन चाँदी गहनाहरू बाँडा कहाँ गएर किरेर उहाँहरूले भाग तर मैले त्यो एक टुक्रा पनि पाइनँ एउटा चुहिने तापकै पनि पाइनँ त्यसै कारण यो हजुरले भनेपछि हामीले यो कुरो यसरी बुझ्नु पऱ्यो कि यहाँ निरंसी हुनुहुन्छ होइन त्यस्तो होइन म ठुलो परिवेशमा मेरो हजुरबाजेले चालिस पैँतालिस मुरीका थानका बिउहरू राख्नुहुन्थ्यो ती बिउ राखेका चाहिँ रोपाइ गर्न गाउँले सबै उल्टिएर आउनुहुन्थ्यो यदि कोही गाउँले मान्छे छुट्यो भने उहाँहरूले आएर भन्नुहुन्थ्यो कि मलाई आज किन भोलाइन रोपाईँमा भनेर उहाँले दुखित हुनुहुन्थ्यो त्यस्तो अवस्था थियो उहाँ गाउँका सबै मान्छेहरूलाई सुत्केरी हुने स्वास्नी मान्छेहरूलाई औषधि मिल्न नपाएका मान्छेहरूलाई त्यस्ता परिश्रम गर्दा पनि उनीहरूका हातमा ठेला उठ्दा र उनीहरूमा निर्मुख हुँदा उनीहरू त्यहाँ कुनै साउ काट्न जाँदा हाम्रै हजुरबाजे कहाँ आउनुहुन्थ्यो उहाँले ल लैजा धान लैजा दुईवटा लैजा तेरो सुत्केरी उतार अथवा तेरो, तेरो, तेरो, तेरो ते प्रसुति जुन प्रभाव छ पीडा छ त्यसको लागि मुक्ति पाउन दसैँका टिका लगाउन उनीहरूका चाहिँ सामाजिक क्रियाकलाप गर्न पनि उहाँले केही हातहरू फिजाउनु मैले सुन्दै आएको छु इतिहासका कुराहरू हजुर भनेपछि यारको बाजे बराजुहरू चाहिँ त्यहाँ गाउँठाउँको हुने खाने हुनुहुँदो रहेछ तर स्कुल चाहिँ थिएन त्यहाँ थिएन उहाँहरूले जुन गर्नुहुन्थ्यो एउटा खरि पार्टीमा धसेर एउटा पण्डितलाई बोलाएर घरमा नै छोराछोरीलाई अध्ययन गराउनु भएको रहेछ जो उहाँहरू अहिले पनि जीवितै हुनुहुन्छ उहाँहरूले मलाई भन्नुहुन्छ तर त्यतिखेर मलाई के भन्नुहुन्थ्यो त मेलामा सँगै जा दिउ काट्दैछ त्यहाँ पानी त्यहाँ गएर तैँले त्यो सबै हेर भन्नुहुन्थ्यो कहिले नल काटेर रा, लिएरैज कहिले गोठालो जा भकालो स्वर भन्नुहुन्थ्यो यति मात्रै थिएन कि मेरा कठालाहरू कठालाहरू मेरा कुहिनाहरू जुन फुत्किएका फुस्किएका जुन लुगाहरू नाङ्गा आङहरू लिएर म गोठालोमा भौतारिनु पर्थ्यो त्यतिखेर म भिर पखारामा म गाईबस्तुहरूले घेरिएर बस्थेँ त्यतिखेर चितुवाले बाख्राहरू लएछ र भन्थे घरमा आएर छिमेकीहरूले ठाकुर त्यहीँ रहेछ छि बाख्रालाई त बाघले पो लगेछ चितुवाले पलाइ छ लगेछ भन्थे र घरमा त्यो कुरा मेरो कुरा सुनिँदैन थियो त्यसै कारण मैले उज्यालो प्रकाशको लागि त्यहाँबाट फुतारेर भाग्नु पर्यो त्यो कस्तो अवस्था भनेदेखि एक दिन मेरा फुपु घरमा आउनुभएको रहेछ उहाँले भन्नुभयो घरमा काकी पँधेरा जानुभएको रहेछ म गोबर सोर्दै थिएँ म गोबर लिएको हातले लिएर पिँढीमा आइपुग्दा एक एकमाना चामल लिएर मलाई एक गोली धागो एउटा ले ल्याइदिएँ मेरो पोते छिनेको छ यो म मा माइतबाट फर्केर जाँदा राम्रो बनाउनुपर्छ भन्नुहुन्थ्यो म त्यही क्रममा उहाँहरूलाई छलेर ते एकमा चामल लेकर पैसामा में रूपांतरण कर उजालो प्रकाश को लगी बिना बिना बिना आऊस नी बिना टिकट म काम छिड़े यही अवस्थाबाट मैले त्यही भगाई दुखाइ र चोटहरू छ त्यही चोटहरू मैले मेरो भूमिकामा आफ्नो भन्ने लेख्ने जुन क्रममा छ त्यही कुराहरू त्यहाँ मैले पस्किसकेको छु सर भनेपछि यहाँको भनाइलाई यसरी बुझौँ कि नुवाकोटका खानदानी अधिकारीहरू खानदानी त थिए प्रशस्त सम्पत्ति थियो तर पढाउनुपर्छ चेतनाको दियो जगाउनुपर्छ भन्ने सोचतिर उहाँहरू हुनुहुँदो रहन्छ होइन अब त्यो पक्कै पनि हो किनभने उहाँहरू शिक्षाबाट पछाडिने हुन्थ्यो किनभने उहाँहरूका घर काठमाडौँ म उनातिस सालमा उन्तिस सालमा काठमाडौँ आउनुभयो एक महिना चामल बोकेर हजुर काठमाडौँ आएर म एकजना म भिड्ने क्रममा गाडीबाट उत्रिएपछि म मेरो मामा घरको ढोका सोझाउदै गएको थिएँ तर बाइचान्स अफसोस म त्यहाँ पुग्न सकिनँ म अन्यत्र जाउलाखेल पुगेछु एकान्त कुना बने ठाउँमा मलाई म अहिले उहाँहरूको नाम त सम्झना छैन उहाँहरूले मा मलाई तिन महिना त्यहाँ बास दिन दिनुभयो र त्यसपछि मेरो सोधी खोजी भएछ र त्यसपछि मेरो हजुरबुवाले चाहिँ ए मेरो नाति कहाँ गएछ त्यत्रा सम्पत्ति भएको यसको बाबुआमा नभएको मान्छे मैले के गर्नुपर्छ भनेर उहाँले कोही साथ लिएर मलाई खोज्न जानुभयो त्यसमा पनि एउटा रहस्य कुरा छ उहाँले जो साथी लिएर आउनुभएको थियो त्यो साथीलाई पहिला पठाउनु भएछ म त्यो बेला मगै भटमास खाएर बसिरहेको थिएँ अर्काको छिँढीमा एउटा आश्रित शरणार्थी जस्तो मेरो धन सम्पत्ति त्यतिखेर काम लागेन त्यसपछि उहाँले भन्नुभयो बाबु तिमी के गर्दैछौ भन्नुभयो मैले म यहीँ बसिरहेको भन्दै थिएँ अचानक मेरो हजुरबा सेतो दौरा सुरुवाल र कालो ढाका टोपी लगाएर ए तँ यहाँ आइस प्ल्याट जाउँ भन्नुभयो त्यसपछि म जाउलाखेलकोबाट यात्रा गर्दै कलङ्की स्थानसम्म पुगेँ र मेरो अध्ययनको प्रारम्भ ढोका त्यहीँबाट खुल्यो भनेपछि नुवाकोट फर्किनु भएन काठमाडौँमै बस्नु म तेह्र वर्ष उही रामको वनवास जस्तो म काठमाडौँबाट त्रिशुली तेह्र वर्षसम्म म फर्किन अध्ययनको क्रममा मैले सबै मेरो म यहाँ बसेर त्यहाँको गाउँको कुरा पनि मैले सम्झिन मैले मा किताबहरू मात्रै सम्झेँ त्यही अवस्थामा मैले का कलङ्की स्थानमा बस्दा मलाई एउटा पुस्तकालयको अध्यक्षसम्म बनाइदिनुभयो उहाँहरूले त्यो पनि निर्वाचितै भएर दुई वर्ष गर्ने काम गर्ने मौका पाएँ त्यही अवस्थामा मैले स्कुलको पढाइको दौरानमा मैले वक्तित्व कलामा भाग त्यसमा उपत्यका व्यापी जुन रत्न पुस्तकालय आयोजना गरेको रहेछ त्योमा भाग लिन पाएँ त्यसमा देवपोटा र प्रजातन्त्रको बारेमा वक्तित्व कला भएको थियो त्यसमा मैले अरू केही गर्न नसके पनि मलाई त जहिले पनि के लाग्छ भने उज्यालो पिताजी हुनुहुन्थेन होइन पिताजी मेरो डेढ वर्षमा बित्नुभयो यहाँ डेढ वर्ष हुँदाखेरि जबकि उहाँको मैले मुहार अहिलेसम्म चित्रण गर्न सकेको अवस्था छैन हजुरबाब सुन चाँदी गरगहना बाड़ा कह गए काटे भागो जोड़ तरह अक्षर जोड़े किस कविता रोयो भिट मे कविता को शीर्षक असारे दिल को मेरे दिल को दिल को बर पिप्पललाई साक्षी मानेर मेरो दिलको डिलको वर पिप्पललाई साक्षी मानेर मङ्गला देव देवतालाई ढोगेर पुजेर घुमेर मेरो दिलको डिलको बर पिप्पललाई साक्षी मानेर अँधेरी खोलाबाट सङ्गलो पानी उजेली बगरबाट थमिलो पानी खोलेर मन सङ्घ्याउँदै रोपाइँमा कुलो सोझ्याएर रोपाइँमा कुलो सोझ्याएर म खेतमा पुग्छु दसैँको रातो टिका र पहेँलो जमारा सम्झनेहरू सम्झेर दसैँको तो टिका र पहेँलो जमारा सम्झनेहरू सम्झेर त्यो कालो पाटी र स्कुल नदेख्ने ना नानीहरूको अक्षर बनेर पाँडे थुम्कालाई यो फरिया उडाएर, ढाकेर त्रिशुलीलाई थुवालोमा सुसी लिन दिएर चलाउँटे फाँटमा बाजा घन्काएर आउँछ असार पन्ध्र हलिलाई लामपाते सुर्तीमा भुलाएर फकाएर बाउसेलाई बिजुली पानीमा उस्काएर ब्याडेलाई जट्टी तिरेर फुलाएर त्यो रोपाहरूलाई गुन्नु चोलोको आश्वासन बाँडेर म आली र खेतमा हरिनोट फलाउनु हात्ती रोपेर मङ्सिर कुर्दै सबलाई हिलोमा डुबाएर फसाएर एउटा हातमा अनु फुस्किएको हलो अर्को काँधमा सोइला फुस्किएको जुवा लिएर असार पन्ध्र विदा गर्छु मुटु भरि आशाको त्यान्द्रो जस्तो छेसको मुटु भरि आशाको त्यान्द्रो जस्तो छेसको मुटु मनभरि ढुकुटीको भकारी थापेर गैँडा फलाउन विदा गर्छु असार पन्ध्र खादामा दही चिउराले बुजो लगाएर हिलो को बुट लगाएर अंधेरी खोला संग्लो पानी उजेली बगरबाट थमिलो पानी अगल बगल बगाए घोले मन संग्ल्या नरसिंह बाजा बोके जाऊँ लाए सुना बिदा करसार पंद्रह देवदेवता सीमे भूमे भाग आती राम आती राम हरि बिव को मुठ्ठा हल्ल आलि हा में नाचे तो दिन आए हु आए हुआ चनौटे फाट असार पंद्रह तर हमी हात्ती रोपे गैंडा काटी रह सपनामा किन तर हामी हात्ती रोपेर गैंडा काटिरहेछौ सपनामा किन मुठी रोपेर मुरी उब्जाउने कविता हो नि यो होइन असार पन्ध्रको दिन भनेको त मुठी रोपेर मुरी उब्जाउने भन्छन् नि होइन अहिलेको सामाजिक परिवेश मानिसको परिश्रम मानिसहरूले जुन गर्ने लगानी जुन गर्ने खेतीमा जुन कृषिमा आश्रय हुने जुन अवस्था छ त्यसमा हामी जति लगानी गर्छौ त्यो लगानी गरेको जुन आउनुपर्ने प्रतिफल त्यो भएको छैन र यहाँ कसैको होला भकारीमा धान फल्ला तर दान चा, तर गरिब निमुखाहरूको भकारीमा धान फल्दैन उनीहरूले उनीहरूको गोजिरी तिन्छ उनीहरूको पसिना छर्छ डल्लाहरू फुट्छन् तर उनीहरूले पाउनुपर्ने जुन आयस्ता उनीहरूको स्रोत उनीहरूले जति मेहनत गरे पनि आउने अवस्था छैन मेरा कुराहरू समाजका जुन विकृति विसङ्गति र आधुनिकरणमा हामी जान नसकेका यस्ता कुराहरूले म घोचेर नै अभिव्यक्तिको अर्को माध्यम उदिगार, उदिगार, उदिगार। यो सड़कको संकीर्णतामा अब नटाउने भइसकेको छु इन्जिनियरले सुनुन नेता प्राध्यापक र कविहरूले सुनून् इतिहासको प्रत्येक आन्दोलनले सुनोस् अभिव्यक्तिका विभिन्न विधा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 radioudgar at gmail.com श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्घार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्धारमा कविता चर्चा गरिराखेका छौं र कवि हुनुहुन्छ ठाकुर प्रसाद अधिकारी उहाँको कविता कृतिको नाम हो रोएको बाटो रोएको बाटोमा प्राध्यापक डाक्टर रामचन्द्र लमशालले लेख्नुभएको छ यस संग्रहका कविताहरूमा समसामयिक परिवेशका मान्छेमा पाइने विविध पक्ष असंगति विसंगति विद्रूप विषाद निराशा व्यङ्ग्य असन्तुष्टि अहंकार र सहिष्णुताका साथै प्रणय आशा सानु मैत्री आदि पनि व्यापक उल्लेख र विश्लेषण गरेको पाइन्छ भनेर लेख्नु भएको रहेछ केही हरफ मैले साबार बोले विमोचनको बेलामा पनि डाक्टर साहले बोल्नु भएको थियो नि हजुर उहाँले भन्नुभएको थियो उहाँले गम्भीर मुन्टा तिमी उहाँले एउटा झार जस्तो कुरालाई पनि जीवनसित जोडेर भन्नुभएको थियो त्यसमा एउटा कुरो मलाई भन्नु मन लाग्यो फुला हाँस तर ढुङ्गा रुन्छ शालिक भएर त्यही कुराहरू मेरो, मेरो जीवन जीवनसित घाँसिएका कुराहरू म कसरी बाँचेको थिएँ एउटा मेरो जीवन झार जस्तै थियो तर त्यो झारहरू जति काटिन्छन् तर तिनीहरू पलाउँछन् र तिनीहरू जुन पलाएका थिए तिनीहरू पनि एउटा भर्याङ खोजिरहन्थे मैले पनि एउटा मेरो जीवगतको जीवन थर्सीको मुन्टा जस्तै थियो तर म समयको भर्याङ खोजिरहेको हुन्थे मान्छेको एउटा सम्पूर्ण जीवन सग्लो किताब हो जसरी यहाँ नुवाकोटबाट काठमाडौँ छिर्नुभयो काठमाडौँको सङ्घर्षलाई बिम्बित गरेर कविता लेख्नु यसमा छ यसमा काठमाडौँ अर्कै भएछ भन्ने मैले दुई सालमा संरक्षक साप्ताहिक पत्रिकामा छपाउने अवसर पाथी मैं काठम्ड को अवस्था का आज काठमंड अर्क आज काठम्डु अर्क हामी हामीरे वीर सहित थलो अटधानी काठमांडु उषा कालीन अमरावती कांतिपुरी आज अर्क मोटर को ग्याई गुई मोटर को ग्याई गुई मानस हल्ला त्यो न्यू रोड पीपल बोड मुनी सलाह फूलभेल क्रांति अखड़ा बंद काठमंडो को, को गली में भट्टी बंद उषाकालीन अमरावती शहर मंगल होना उषाकालीन अमरावती शहर मंगल होना जंगल बंद जहां बलात्कार लूट हत्या छब तब तब, घंट टांति को बिगुल बद्ध केवल नाम मत्र खोक्रा मंदिर भि केवल नाम मत्र का खोक्रा मंदिर भि छीन में विदेशी यहां का मूर्ति शायद नेपाली वीर को आत्मा पैसा पैसा में बेचिश होतिहास को कर्म गलत्या देश को अमर कथा टुकड़ा टुकड़ा पारिश ने गौरव अस्तित्व खंड खंड पारिश हो हि रहे हामी ती फांसी हाला शहीद घृणा तिरास्कार के हामीलाई काठमाडौँ अर्कै भएको छ उन्चालिस सालमा लेख्नु भएको कविता हो है हजुर हजुर संरक्षक साप्ताहिक भदौ पन्ध्र गते छापिएको छ यो किताब भित्र कतिवटा कविता राख्नु भएको छ हजुर कविता त थुप्रो लेखा छु भन्नुभएको थियो राख्दाखेरि छानेर राख्नु भएको छ नि यसमा होइन अब यस्तो हजुर के छ भने मैले अस्ति पनि यो विमोचन कार्यक्रममा सुने आजभोलि हामी बाल बच्चालाई पाँच किलो ओजनको पुस्तक पढाएर विद्या पढ्नको लागि विद्यालय पठाउँछौँ र उनीहरू हुर्किसकेपछि एउटा परदेशमा गएर उहाँहरू रोपिनुहुन्छ त्यसको लागि मात्र हामी बिउ जन्माइरहेछौँ युरोपमा चाहिँ अमेरिकी ल्याङ्ग्वेज ब्यान्ड छ तर नेपालमा आफ्नो मातृभाषाको दुृष्णा भइरहेछ त्यसैको लागि मैले लेखेका केही कविताका फुलबारीका मध्येमा फुलहरूमध्ये उनान्साठीवटा मात्र प्रकाशित गर्न सक्षम भएको छु किनकि मैले ठुलो कात हालेर त्यो लेख्दैमा यहाँ अध्ययन गर्ने श्रोता र पाठकहरू र हेर्नेको आँखाहरू चाहिँ अहिले अलि दुब्लाउँदै गएको खुम्चिँदै गएको आफ्नो देशकोपन आफ्नो संस्कार पद्धति जुन देशमा जन्मियो भने जुन पृष्ठभूमिमा जन्मियो भने हाम्रो देश र आफ्नो मातृभूमिलाई दिर्सनी गरेको देख्दा मैले दोस्रो प्रतिनिधिको रूपमा ल्याउँदा उपयुक्त हुने ठानेर मैले केही छोट्याएर रा, राखेको छु मसित कविताको कुरा गर्दा केही हेर्दै जाँदा करिब करिब तिन सय हर भइसकेका छन् लामो तिस वर्षसम्म एकचालिस सालिस गते म अवकाश भएर साल जीए पच्चिस गतेबाट म त्यहाँबाट अवकाश भए कहाँ कहाँ जानुभयो ब्याङ्कमा जागिर खाएर त्यहाँबाट मैले जागिर खाँदाखेरि सुरुमा म बिरगंजमा बसेँ हजुर त्यहाँको जीएसको धोपमा पुगेँ म हजुर म काठमाडौँ पनि बसेको ग्रामीण क्षेत्रमा पनि बसेको तर त्यहाँ के गर्मी त्यहाँ दिनमा तिनचोटि नुहाउनु पर्ने नुहाउँदा नुहाउँदै चाहिँ घमिरा घमौराहरू फुट्ने र त्यसपछि अत्यास लाग्दो जिन्दगी मैले तीन वर्ष बिताएँ त्यहाँ अनि कहाँ कहाँ जानुभयो त्यसपछि फेरि म आफ्नै जिल्लातिर फर्केँ नुवाकोट गएँ नुवाकोटमा पन्ध्र महिना जति सेवा गर्दै थिएँ बाइदो चान्स वर्ष यिनीहरू भाग्य खुल्यो के भयो त्यतिखेर कृषि विकास ब्याङ्कले ब्याङ्किङ सेवा प्रारम्भ गरेको थिएन मलाई काठमाडौँमा ब्याङ्किङ तालिमको लागि भनेर यहाँ जनशक्तिमा हुने साथीहरूले मलाई त्यस्तो अवसर दिनुभयो म ब्याङ्किङ सेस्टर सेक्टरमा पनि ब्याङ्किङ सेवाको लागि पनि उहाँहरूले बोलाउनु भयो तालिम दिनुभयो कम्प्युटर तालिम दिनुभयो मेरो जुन दक्षतालाई उहाँहरूले देखेर त्यसमा ल्याउनु भयो त्यसप्रति उहाँहरूप्रति पनि म खुसी नै छु काठमाडौँमै काम गर्नु त्यसपछि त्यसपछि मैले पुतली सडकमा नौ वर्ष काम गरेँ र त्यो नौ वर्ष मलाई यो कर्मचारीको जीवन यात्रामा जागिरी जीवनमा मैले एउटा कर्मचारीहरूको पनि नेतृत्व गरेर भूमिका निर्वाह गर्नुपर्छ भनेर काठमाडौँ जिल्लामा सहसचिव भएर काम गरेँ त्यही देखेर उहाँहरूले गणेश निरौला जस्ता अहिले उहाँ ट्रेड युनियन काङ्ग्रेस उपाध्यक्ष हुनुहुन्छ उहाँले उसमा सल्लाम भौजिम उहाँले लगेर हेड अफिसमा काम गर्ने वातावरण मिलाइदिनु भयो त्यही अवस्थामा त्यहाँबाट वित्तीय सन्देश दुई हजार छप्पन्न निकाल्ने उहाँहरूको प्रोग्राम रहेछ त्यसमा पनि म पनि सहभागी भएँ उहाँले मला मलाई सम्पादन सहयोग भनेर राखिदिनुभयो त्यस कारणले मैले केही अनुभवहरू बटुल्न पाएँ र त्यही बेलामा कृषि विकास बैङ्कभित्र कविता प्रतियोगिता भयो त्यसमा पनि भाग लिएँ त्यो जीवन भन्ने कविताले उहाँहरूले हेरेर उहाँहरूले मेरो रचनालाई दोस्रो पुरस्कृत पनि गरिदिनु भयो त्यसबाट पनि मैले कविताको यात्रामा मलाई अँगाल्न अझ मलाई सहज बाटोहरू बनाइदिनु भयो खेलमा पनि सोख राख्नुहुँदो रहेछ नि यहाँ होइन म फुटबल पनि खेल्नु हुँदो रहेछ दौडिनु पनि हुँदो रहेछ हजुर मिस सालमा फुटबल सा, सा। <laughs> साल खेल्नु भएको छ दौडिनु भएको छ हजुर <laughs> म बाल्यकालमा म के गर्थेँ भने बिहानको समयलाई आफ्नो शारीरिक तन्दुरुस्तीको लागि म व्यायाम गर्नेभन्दा दौडिन रुचाउँथेँ त्यही कलामा थिएँ लाग्थेँ अनि त्यसपछि त्यहाँ प्रतियोगिता भयो त्यसमा पनि भाग लिन पाएँ त्यही अवसरको कुरा जिन्दगीका आरोह अवरोहहरू सुनाउँदा सुनाउँदै फेरि रोएको बाटोतिर फर्क्यौं एउटा कविता सुनौँ अब यस कविताको शीर्षक छ गम्भीर मुन्टा तिमी आमाका मुन्टा फर्सीका मुन्टा आमाका मुन्टा फर्सीका मुन्टा दुवै एकै हुँदा रहेछन् हरेक रात तिरेर हरेक रात तिरेर गम्भीर अन्धकारमा पनि जुन जस्तै देख्ने गरी यहाँ जुनसम्म जूनदि जुनेसम फैलिदा रहेटाई पैल्या पैल्या दगुर्दा घिशा मठा उन्नी शक्ति का खानी भक्ति का खानी रहे चन, ती मुटा अमूल्य ती मुटा अमूल्य ती समय का मुन्टा छुट्टा भेपनी हिरा जैसे मूल्यवान तर कस पोसाऊन लड़का रहे उन्नी मेरे विगत को जीवन भी फर्शी मुन्टा जस्त मेरे विगत को जीवन फर्सी को मुन्टा जो तरपनी म समय को भर्यांग खोज रखे हुय का मुन्टा कुन दिन कसई को स्वाथ को निम्ती कुल चीर टिपिंचु कु कसई को स्वाथ को निति कुल चीर टिपिंचु चाकि मैका आंखा का नानी लोटिशु टोकरी अ्रांड ब्रांड का तारीफर लाख शुभ कामना तैरिएर तैरिँदै पाइरहन्छन् ती टाटे पाटे वैशालु लहराहरूले हँसियाबाट खुँडाबाट बधाईहरू खाइरहन्छु म थिस्कु फोरिरहन्छु तर ती रात टिका लगाउने निधारबाट अपमान हुँदा पनि म हर्षित हुन्छु अपमान हुँदा पनि हर्षित हुन्छु म अर्को दिन धारिलो हतियारबाट झाँगिदिन्छु फैलिदिन्छु टुटे फुटेका बाटाहरू खोजिरहन्छु मैलेको परखाल छेड्न तम्छी रहन्छु मेरो स्वतन्त्रतामा दाग लागे पनि बुच्चो भएर पनि मैलो भएर पनि म मौलाइरहन्छु हरेक दिन म मौलाइ रहन्छु हरेक दिन त्यसैबाट बधाईको पात्र रहन्छु अनि मैले अनुभूति गर्ने गरी भित्रभित्रै गर्वित हुन्छु मा समय को मुन्टा भईरु म समय को मुन्टा भई रहु औसि रहु मेरो विगत को जीवन फर्शी को मुन्टा जस्तियों थियो को भरंग खोजिगे होते थे मजा उजाड़ बगैचा में रस बस नपाऊ निराश निराश लग मई अोफे रेटियो को जीवन दुबो जस्त डोब लौलाउदोप रहे अमझाँ समय का मुन्टा समय ले एक रोपन में मेरे विगत को जीवन बिहारों जीवन आमा मुन्टा फर्सी कुम गिणिँदै फेरिँदै बाँचेको जीवन रोएको बाटो लिएर आउनुभएको थियो आज यहाँलाई रेडियो नेपालका त्रोताहरूले घर देश प्रदेशका त्रोताहरूले सुनिराख्नु भएको छ विदा माग्ने बेलामा केही त भन्नुहुन्छ नि अब यसमा के छ भने मैले जुन लेखेँ यो कविको चाहिँ एउटा सामाजिक उत्तरदायित्व हुन्छ मानवीय पक्ष हुन्छ साहित्यिक दर्शन मात्रै होइन त्यसमा शासकहरूबाट त्रुटि भएका हुन्छन् ती कुराहरू सुधार्ने कविताको कलमबाट हुन्छ कविको कलमबाट हुन्छ कविको कलमबाट पड्किएको बन्दुकले एउटा समाजमा परिवर्तन ल्याउँछ त्यो परिवर्तन ल्याएर बस्नको लागि मे मेरा केही शब्दहरू सुनिदिनु नै आम श्रोताहरूमा म एउटा फुलको दर्शन फुलको चाहिँ झन्कार र कविताकोमा एउटा आत्मा चाहिन्छ चा। त्यो आत्मा चाहिनको लागि गीतारको झन्कार जस्तै हुनुपर्छ अनि मात्रै कविता कविता जस्तै हुन्छ कवितामा मौलिकता हुनुपर्छ लविनता हुनुपर्छ र त्यो कालखण्ड जिरहने कविता हुन्छ यहाँहरू सूर्यले सम्पूर्ण महानुभावहरूमा श्रोताहरूमा अन्तमा यो भुइँचालोबाट जीवन बिताउनु हुने र सम्पूर्ण दुःख कष्ट सहेर झेलेर एउटा पालमुनि आफ्नो जीवन बिताइरहने नेपाली आम दाजुभाइहरूमा नेपाली आकाशमा बसिरहनु ने सम्पूर्ण दाजुभाइहरूमा एउटा मुस्कानको उज्यालो फरियोस् भन्दै बिदा हुन्छु धन्यवाद नमस्कार श्रोताहरू आजको उद्घारमा रहनुभयो कवि ठाकुर प्रसाद अधिकारी उहाँको कविता कृति रोएको बाटो यही रोएको बाटोभित्र हामीले कविताका कुराहरू गर्यौं प्राविधिक साथी राधिक अवजालाई धेरै धेरै धन्यवाद दिँदै यो उद्घारबाट म रमेश पौडेल पनि विदा नमस्कार